नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल अब स्थानीय समाचार विस्तारमा नेपालको लोपन्मुख घुमाउँते घुमन्ते रावटे जातिले आफूहरूलाई कमाई खाने भाँडोको रूपमा प्रयोग नगर्न आग्रह गरेका छन् आयोजना घटमा नेपालका लोपन्मुख घुमन्ते रावटे जातिको अवलोकन भ्रमणका क्रममा स्वरोजगार कोष र आदिवासी जनजाति पत्रकार महासङ्घले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले यस्तो आग्रह गरेका हुन् विभिन्न संस्थाले आफूहरूको नाममा कर्डौँ ल्याउने र त्यसको कुनै उपलब्धि देखा नपरेको उनीहरूले बताएका छन् कार्यक्रममा बोल्दै राउटे विकास प्रतिष्ठानका अध्यक्ष दानबहादुर राउटेले राउटे जातिलाई कमाइ खाने भाँडो नबनाउन आग्रह गर्नुभयो राउटे समुदायबाट सबैभन्दा बढी अध्ययन गरेका अध्यक्ष दानबहादुरले राउटे जातिलाई विकृति नसिकाउन समेत आग्रह गर्नुभयो विभिन्न प्रकारको प्रलोभनमा पारी उनीहरूबाट स्वार्थ लुट्ने प्रविधि बढेको भन्दै उहाँले त्यस प्रविधिको अन्त्य हुनुपर्ने बताउनु भयो साथै उहाँले आफ्नो संस्कृति संरक्षणमा आफूहरू कटिबद्ध रहेको भन्दै सहयोग गर्न आग्रह गर्नुभयो त्यस्तै कार्यक्रममा बोल्दै राउटे प्रतिष्ठान का अध्यक्ष सत्यदेवी अवटे जाति अज्ञनी अवचेतन अब अवस्थामा रहेकाले उनीहरूलाई सामाजिकीकरण आवश्यक रहेको बताउनु भयो उनीहरूलाई सामाजिक र व्यावसायिक जीवनसँग घुलमेल गर्नु आवश्यक रहेको उहाँले बताउनु भयो कार्यक्रममा का बोल्दै उद्योग का वाणिज्य संसेतवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले राउटे समुदायले व्यवसाय सुरु गरी आफूहरू त्यसलाई सहयोग गर्न तयार रहेको बताउनु साथै उहाँले उनीहरूको विकास र सामाजिकीकरणमा सबै पक्षको उत्तिकै भूमिका हुने बताउनु कार्यक्रममा बोल्दै युवा तथा साना व्यवसाय स्वरोजगारको सचिवालयका बुड़ा ने राउटे जाति को उत्थान कागानी एक हजार राउटे जाति मध्य चार सौ जी मत स्थायी रूप में बसोवास बांक घुमते जीवन व्यतीत करवटे समुदाय के मुख्य बासस्थान सुदूरपश्चिम को कंचनपुर बैतड़ी दारचुला कैलाली मध्यपश्चिम सुर्खेत सल्याण दांग बांके जाजरकोट लगात का स्थान में रहकर पश्चिम सुर्ख का सुरजना राउटी चितवन दांग नेपालगंज कपिल वस्तु लगात को जिला भ्रमण में निस्क्रिक्ष भ्रमण के क्रम में सोमवारदी उ चितवन का विभिन्न स्थान को अवलोकन भ्रमण में व्यस्त सिद्धवनको पर्यटकीय नगरी सौरामा चालु आर्थिक वर्षमा एक दशक सबैभन्दा बढी पर्यटक घटेका छन् चालु आर्थिक वर्षको एघार महिनामा सोह्र हजार पर्यटक घटेको तथ्याङ्क छ ठुलो सङ्ख्यामा आगमन घटेपछि सौराहका व्यवसाय निराश बनेका छन् गत वर्ष सौराहामा एक लाख त्रिसठी हजार पर्यटक आएको र यस वर्ष घटेर एक हजार मात्र आएको क्षेत्रीय होटल सङ्घको तथ्याङ्कमा उल्लेख गरिएको छ यसबीच सौराहका होटल व्यवसाय तथा स्थानीयवासीहरूले सौराहलाई सुन्दर नगरी बनाउन सौराहको प्रमुख बजार क्षेत्रको सडकको विस्तार सडक ओरपर वृक्षारोपण गरी हरियाली गरेको होटल व्यवसाय तथा सौराहजनालले जानकारी दिनुभयो अहिले मुख्य बजार क्षेत्रको बाह्र मिटर सडकको विस्तार ढल निर्माण सडक निर्माणको काम भइरहेको छ यो काम सकिपछि सडक छेउछाउमा वृक्षारोपण गरिने खनालले बताउनु स्थानीय उपभोक्ताको दस लाख र व्यवसाय तथा विभिन्न संस्थाका लाख गरी सोह्र लाखको लागतमा शोक काम शुरू गरिएको हो सडकको विस्तार ढल निर्माण सडक पेटी तथा वृक्षारोपण गरेपछि सौराको मुख्य क्षेत्रको मुहार फेरिने उहाँको भनाइ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 आफ्नो वनले उपभोक्ताहरूलाई लक्षित गरी सन्सन गरेको बाख्रा पालन कार्यक्रम युवाहरूलाई पार्वती आमा समूहले गरेको जडीबुटी र हलेदो उत्पादन कार्यक्रम प्रभावकारी हुँदै गएको बताउनु त्यस्तै पञ्चकन्या सामुदायिक आफ्नो महातमा वन संरक्षण गरेपछि चोरी निकासीमा कमी आएको पञ्चकन्या सामुदायिक वनका उपाध्यक्ष दीपक पौडेले बताउनु भयो लक्षित गरी सुरु गरेको बङ्गुर पालन र बाख्रा पालन पनि प्रभावकारी हुँदै गएको उहाँले बताउनु अनुगमनका क्रममा जिला वन समन्वय समिति के अध्यक्ष हरिश्रेष्ठ बन ने वन रन्यजंत को संरक्षण में सामुदायिक वन ने खेले को भूमिका को प्रशंसा चितवन उच्च माध्यमिक विद्यालयको जग्गा भाडामा लिई व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायहरू आन्दोलित बनेका छन् विद्यालयले मैयादेवी कन्या कलेज अघिको जग्गा भाडाका लागि नयाँ टेन्डर आह्वान गरेपछि जग्गा भाडामा लिई व्यवसाय सञ्चालन गर्दै आइरहेका व्यवसायहरू आन्दोलित बनेका हुन् विद्यालयले आफूहरूसँग कुनै पनि छलफल नगरी नयाँ टेन्डर आह्वान गरेको भन्दै उनीहरूले आज सो क्षेत्रका सम्पूर्ण व्यवसाय समेत बन्द गरेका छन् विद्यालयले सो जग्गा आफ्नै लागि सजिलो परियोजनमा उपयोग गर्ने योजना बनाएमा सोही विस्थाहरू तयार रहेको चितवन उच्च माध्यमिक विद्यालयका जग्गा भाडा उपभोक्ता विद्यालयले संग, आफहरूलाई विस्थापित गर्दै अरू व्यवसायलाई प्रतिस्थापन गर्न नहुने उहाँको भनाइ थियो व्यवसायिक परियोजनका लागि भाडामा दिने भएमा विभिन्न पूर्वाधार संरचना निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका नै भाडा समाधान गरी भाडामा दिनुपर्ने व्यवसायहरूले माग गरेका छन् यस विषयमा पटक पटक जानकारी गराउँदा पनि विद्यालय व्यवस्थापन समितिले व्यवस्था गरे दै टेंडर आह्वान गर्नु बदनीतिपूर्ण भएको घर बहाल उपभोक्ता मनसितवनका अध्यक्ष पर्बाद ढुङ्गानाको आरोप रहेको छ आफूहरू बाड़ा समाधान गर्न पनि तयार रहेको अवस्थामा नयाँ टेंडर आह्वान गर्नुतर्फ आफ्नो गम्भीर ध्यान आकर्षण भएको उहाँले बताउनु साथै सङ्घर्ष समितिले आफहरूको मागलाई सुनवाई नगरी नेपाल घरबाल उपभोक्ता मञ्चसँगको सहकार्यमा सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ साथै उनीहरूले आह्वान गरेको टेन्डर तत्काल रद्द गर्न माग गरेका छन् सो क्षेत्रमा विभिन्न असीवटा व्यवसाय सञ्चालन हुँदै आएको छ अब पालो रिपोर्टको चितवन जिल्लालाई पूर्ण साक्षर जिल्ला बनाउनका लागि तिन महिना जिल्लाभर साक्षरता कक्षा सञ्चालन गरियो साक्षरता कक्षा सञ्चालनका क्रममा सहभागी वृद्ध अक्षर चिन्ह सक्ने र आफ्नो नाम लेख्न सक्ने भएका छन् साक्षरता कक्षा लेखहरू अक्षर चिन्ह पाउँदा निकै खुसी छन् एक रिपोर्ट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 बमिया महत्व कतै कतै जाँदाखेरि केही सही गर्दाखेरि अनि त्यो आफ्नो नाम लेख्नु पर्यो कतै गयो भने यसो बोडसोड पनि हेर्न सकिन्छ त्यति आफ्नो नाम लेख्न सक्ने भयो काम पनि सबै आफ्नो बसिन्दा पनि लेख्न सके राम्रो लाग्यो खुसी लाग्छ साक्षरता कक्षा लिइसकेपछि अक्षर चिन्न सक्दा बमिया महत्त्व मात्र होइन प्राय सबै महिला खुसी छन् अक्षर चिन्न पाए आफूले यसो कतै जाँदाखेरि देख्न पाइन्छ भनेर अनि खुसी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 बुढ़े का हाउन जान अब ये अलमल पो नी नंबर सात नंबर छ नंबर पांच नंबर हे ये नंबर हो जिला शिक्षा कार्यालय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 साक्षरता कक्षामा देखिएको उत्साह सहभागिताले गर्दा सन् दुई हजार चितवन जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने लक्ष्य पुरा हुने देखिन्छ यसमा सबैले हातमा हात, हात मिलाएर सहयोग गरे लक्ष्यले सार्थकता पाउने थियो बाँकी समाचारगर बाह्र अमिलियामा रहेको देवी रमण राप्रावीलाई स्काई राइडर उच्च माविले आज पंखा सहयोग गरेको छ गर्मीको समयमा विद्यार्थीलाई पढ्न सजिलोको लागि स्काई राइडरले चार पंखा सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जानकारी दिनुभयो पूर्वी चितवनको भण्डारा एक शिव बस्तीमा आज वृक्षारोपण गरिएको छ जिल्ला वन कार्यालय चितवनको सहयोगमा शिखर हरियाली बच्च तथा ऋण सहकारी संस्थाले वृक्षारोपण गरेको हो अशोका छ सय कपुरका दुई गरी आठ सय बिरुवा रुपियाँ शिखर हरियाली बत्स तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर लामाले जानकारी दिनुभयो कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य दावा दोर्जे लामाले भविष्यमा बाढी पहिरोको प्रकोप आउन नदिन आफ्ना बस्तीहरू हरियाली राख्नुपर्ने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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ एटोडा बिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नायगढ मुगलिन मुगलिन्द काठमाडौँ मुगलिन्द मली पोखराम नारायणगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस ट्राफिक खबरसंगे हम स्थानीय समाचार को अंत्य में गांव में कई घटना दुर्घटना घटे अवजनिक चाशो का विषय में कई कार्यक्रम को, का को आयोजना करानकारी कर जानकारी कराने हम फोन नंबर हो शून्य छपन्न पांच तिरसठी दुई सौ पच्चीस पांच तिरसठी तीन सौ तीस फैक्स नंबर शून्य छपन्न पांच तिरसठी तीन सौ तीस तपाय ईमे ईंटरनेट को सुविधा अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्फसँगै इन्टरनेट अनलाइनमारेकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय